नमस्कार अनि शुभ बर्बाद कार्यक्रम शुभबिहानीमा यहाँलाई स्वागत छ प्राविधिक साथी विष्णुसँगै म ध्रुवराज शुभबिहानी हरेक दिन बिहान सात बजेको अर्पण स्थानीय समाचार पश्चात आउने गर्छ शुभ बिहानीमा रहेर हामी आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ वार राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यसै गरी सामुदायिक रेडियो रेडियो अर्पण्सित चार थप्लो घन्टे यात्रामा के कस्ता कार्यक्रमहरू रहेका छन् त्यस सम्बन्धी जानकारी दिने गर्छौँ त्यसै गरी तपाईँले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई पनि हामी शुभ बिहानीमा स्थान दिने गर्छौ र आजको श्रृङ्खला प्रारम्भ गर्न चाहन्छु आजको तिथिमितिबाट आज विक्रम सम्ब दुई हजार सत्तरी साल जेठ सत्र गति शुक्रबार तदनुसार दुई मे एकतिस तारिक ज्येष्ठ कृष्ण पक्ष सप्तमी तिथि साँझ छ बजे उपन्त अष्टमी तिथि घनिष्ठ नक्षत्र दिउँसो बाह्र बजे उपन्त सतभिसा नक्षत्र वैघती योग राति एक दस बजे प्रान्त विष्कुम्भ योग भद्राकरण आनन्ददादी योगमा गाता योग चन्द्रमा कुम्भ राशिमा चर बेला बिहान छ चालिस बजे सम्मा। आजा, आजा, को तपाईँको तिथिमिति आजको तिथिमिति अब भने हामी लाग्छौ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आज तपाईँको दिनलाई कसरी निहालेको छ बाह्र राशि तपाईँको आजको दिनचर्याबारे जानकारी गराउन तर्फ राशि त आजको दिनमा घाउचोट लाग्ने सम्भावना बढी छ विश्वासघात गर्नेदेखि सजग रह भोलिको प्रभाव यथावत रहला कारोबारमा उतार चढाव रहिरहनेछिको आजको दिनमा मिथुन राशिको आजको दिनमा आम्दानी हुने काममा लागि समूहको कार्य गर्दा समय खर्च होलादृढ बन्दै जाला संसार क्षेत्रमा सफलता मिल्नेछ कर्कट राशिको आजको दिनमा सिंह राशि तपाईँको आजको दिनमा विदेश यात्राको लागि उपयुक्त समय छ काममा ध्यान दिनु कन्या राशी रचनात्मक कार्यमा लागिनेछ शिक्षा क्षेत्रमा प्रगति गर्न सकिएला कन्या राशिको आजको दिनमा तुला राशि तपाईँको आजको दिनमा विनयशील भएर काम गर्दा राम्रो हुनेछ कलात्मक कार्य पनि सम्पन्न होला शत्रु पराजित हुने समय छ परिवारमा माङ्गलिक कार्य सम्पन्न हुनेछ राशिको आजको दिनमा यात्राको लागि उपयुक्त समय छ इष्टमित्रबाट सहयोग मिल्नेछ च बन्न सक्नेछ व्यवसायमूलक कामबाट फाइदा होला मकर राशिको आशाको दिनमा कुम्भ राशिले तपाईँको आशाको दिनमा कलातर्फ चासो बढ्नेछ शत्रु पक्षदेखि सजग रहनुहोला र अन्त्यमा मिन राशि मेन राशि तपाईँको आजको दिनमा सामाजिक समारोहमा सक्रिय भइनेछ काममा सफलता मिल्नेछ यदो भयो आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आज तपाईँको दिनलाई कसरी निहालेको छ जानकारी मैले प्रस्तुत गरेँ बाह्र राशिफल मार्फत तपाईँले कुनै शुभ कार्य गर्दै हुनुहुन्छ अनि सुरुवात गरिसक्नु भएको छ त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि तपाईँले सुरु गर्नुभएको त्यो कार्यले सफलता हात पार्नेछ रेडियो फोन्ट एक सय चार थप्लो पाँच मेघार्थ पनि यही कामना गर्न चाहन्छ तपाईँ शुभ बिहानीमा हुनुहुन्छ शुभ बिहानीमा हामी विभिन्न जानकारीहरू प्रस्तुत गरिराखेका छौँ र शुभ बिहानीको अबको क्रममा भने आज रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको उन्नाइस घन्टे यात्रामा के कस्ता कार्यक्रम रहेका छन् आज शुक्रबारीय श्रृङ्खलामा त्यसतर्फ जानकारी दिनका लागि र यति बेला तपाईँ सुनिरहनु भएको छ शुभ बिहानी र शुभ बिहानी पश्चात तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुन्छ स्वदेश गानहरू बिहान आठ बजीसम्म आठ बजेको समय रहनेछ ट्राफिक खबरको त्यसपछिको समय रहनेछ नेपाल चौतारी नौ बजीसम्म तपाईँले सुन्न सक्नुहुनेछ नौ बजेको समय रहनेछ नेपाली समाचार भने त्यसपछि सहकर्मी सूर्य ढकालले लोक झन्कारमा साथ दिन आउनुहुनेछ दस बजेको समय रहनेछ होटल स्टार तपाईँले अर्पण समाचार सुन्न सक्नुहुनेछ अर्पण समाचार पश्चात आधुनिक यात्रामा सहकर्मी प्रतीक्षाले साथ दिन आउनुहुनेछ एघार बजेको समय रहनेछ अर्पण खबरको भने अर्पण खबर पश्चात सहकर्मी सूर्य र सम्झनाले जस्ट फर इन्जोयमा साथ दिनुहुनेछ बाह्र बजेको समय रहनेछ नेपाल बाँडी समाचारको त्यसपछि नन इस्ट अफ बलिउड तपाईँले सुन्नुहुनेछ पुराना गीत सङ्गीतहरू एक बजीसम्म एक बजेको समय रहनेछ अर्पण खबरको अर्पण खबर पश्चात चम्पा समयले सुन्न सक्नुहुनेछ भने दुई बजेको समय रहनेछ अर्पण सम समाचारको अर्पण समाचार पश्चात अर्पण समर्पणमा सहकर्मी प्रतीक्षाले साथ दिन आउनुहुनेछ तिन बजेको समय रहनेछ नेपाल भाँडी समाचारको भने त्यसपछिको समय रहनेछ अर्पण क्विज टाइम सहकर्मी सुभाषले साथ दिनुहुनेछ एटिट्युड मल्टी लर्निंग लर्निङ एकाडेमीले प्रायोजन गरेको हो चार बजेको समय रहनेछ अर्पण खबरको भने त्यसपछि तपाईँले बाल आवाज गीत सङ्गीतहरू सुन्न सक्नुहुन्छ बाल आवाजसँग सम्बन्धित पाँच बजेको समय रहनेछ अर्पण बुलेटिनको अर्पण बुलेटिन पश्चात हाम्रा आवाज हारूभाषाको कार्यक्रम उर्मिलाको साथमा सुन्नुहुनेछ छ बजेको समय रहनेछ नेपाली समाचार भने लगत्तै अर्पण स्थानीय समाचारको पालो रहनेछ साँझ सात बजेको समय रहनेछ अर्पण शुभ साँझको सहकर्मी प्रतीक्षाले साथ दिनुहुनेछ शीतल इन्टरप्राइजेसले आज प्रायोजन गरेको छ अर्पण शुभसाँझलाई साढे बजेको समय रहनेछ साझा खबरको सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको समय रहनेछ नेपालवाणी समाचार भने त्यसपछिको समय बिबिसी लन्डनको नेपाली सेवा तपाईँले सवा नौ बजेसम्म सुन्न सक्नुहुनेछ श्रुति सम्वेकको पालो रहनेछ सभा नौ बजीदेखि राति दस बजेसम्म भने राति दस बजेको समय रहनेछ नेपाल समाचारको भने लगत्तै खुल्दोली डट कम तपाईँले राति एघार बजेसम्म सुन्न सक्नुहुनेछ खुल्दोली डट कम सुनिसके राति एघार बजे रेडियर फोन एक सय चार थप्लो पाँच मेघाजको आजको उन्नाइस घन्टे यात्रा समाप्त हुनेछ र भोलि बिहान चार बजीसम्म हामी विश्राम लिनेछौँ भोलि बिहान चार बजे मङ्गलधुनसँगै हामी फेरि पनि उन्नाइस घन्टे यात्रामा जुट्नेछौँ तपाईँले सुन्नुहुनेछ चार बजेदेखि साँढे पाँच बजेसम्म प्रवचनमाला भजनहरू तपाईँले सुन्न सक्नुहुनेछ साँढे पाँच बजेको समय रहनेछ प्रभात बाणीको छ बजेको समय सिआइएनको साझा खबर तपाईँले सुन्नुहुनेछ साढे छ बजे बाँडी बहस ऋषि धमलाको साथमा सुन सक्नुहुनेछ सात बजेको समय रहनेछ अर्पण स्थानीय समाचारको भोलि बिहान सात बजेको अर्पण स्थानीय समाचार पश्चात शुभ बिहानीमा आज शुक्रबारीय श्रृंखलामा के कस्ता कार्यक्रमहरू रहेका छन् त्यस सम्बन्धी जानकारी एउटा जानकारी अन्त्यमा प्रस्तुत गर्न चाहन्छु तपाईँको आफन्तको इष्टमित्रको जन्मदिन परेको छ भने शुभकामना सन्देश व्यतीत गर्न चाहनुहुन्छ शुभकामना सन्देश दिन चाहनुहुन्छ भने हामीलाई सम्झन सक्नुहुनेछ हाम्रो फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा पराह चार बजीदेखि पाँच बजीसम्म तपाईँले टिपाउन सक्नुहुनेछ हामी तपाईँले टिपाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई शुभ बिहानीमा स्थान दिनेछौँ यो आग्रहसँगै आजको लागि भने शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा साथ दिने साथै बेच्नुलाई पनि धन्यवाद छ आजको श्रृङ्खलाबाट ध्रुवरास विधान तपाईँको दिन शुभ बितोस् नमस्कार नमस्कार म गीतकार गजलकार सुंदर छोटो समय में बहुत चर्चित होना सफल रेडियो रेडियो अर्पण एक सौ चार थो पांच में। ंदिना माया करो था छोड़ भंदिना खुशियंत मिले तिमी खुशियंत मिले तिमी सबैको लागि सदै मैसँग